रमाओ, जे अर्पण खबर पशी सुन्द न भूल हलो होइन कता एता एता फोन गर्ने हो त हाँस्ने हो र के हँसाउने ल यो समय हो जस्ट <laughs> नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोय लिएर आज पनि हामी आइसकेका छौँ टेक्निक रूपमा रहेर शिक्षित गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अनिहरूबाट तपाईँसँगै छु म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा तपाईँलाई थाहा नै छ जस्ट फर इन्जोयमा रहेर हामी विशेष गरी तपाईँलाई रिमिक्स गीत सङ्गीतहरू राख्छौँ रिमिक्स भर्सनमा आएका गीत सङ्गीतहरू जुन गीत सङ्गीत सुन्दा तपाईँलाई पनि नाचौँ नाचौँ लाग्छ त्यस्तै खाले गीत सङ्गीतहरू आजको प्रयोगमा पनि लिएर हामी उपस्थित भइसकेका छौँ यति बेला जस्ट फर इन्जोयको यो श्रृङ्खलालाई तपाईँले रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगार्स गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर रा, सुनिराख्नु भएको छ हामी एभ्री डे आउँछौँ इलेभेन टु टुवेल्भ पिएमसम्म र तपाईँलाई जस्ट इन्जोय गराउने कोसिस गर्छौँ टेक्निसियन टिकनीश्य, टेक्निसियन पार्टनर राजले निकै नै खालका गीत सङ्गीतहरू रेडी पारिसक्नु भएको छ तपाईँको माझमा हामी राख्छौँ नै प्रोग्राम जस्ट फर इन्जोय एउटा रिमिक्स सङ्ग तपाईँको माझमा राख्छौँ निकै नै चर्चामा रहेको निकै नै तपाईँलाई मनपर्ने गीत तपाईँको माझमा हामी राख्छौँ जस्ट फै इन्जोयमा छौँ हामी र विशेष गरी रिमिक्स भर्सनमा रहेका रिमिक्स नम्बरहरू आजको प्रोग्राममा तपाईँको लागि राख्छौँ र तपाईँले पनि यति बेला रेडियोहरू पनि हन्ड्रेड फोर पोइन्ट फाइभ भएको छ हामीलाई सुनिराख्नु भएको छ यो विश्वास पनि हामीले लिएका छौँ र पनि विश्वास लिनु भएको छ मलाई पनि विश्वास छ तपाईँ यति रेडियो अर्पण्रेड 104.5 ै हुनुहुन्छ जस्ट फर इन्जोयको आजको युवरा न्यू एपिसोडमा तपाईँलाई विशेष गरी रिमिक्स भर्सनमा रहेका गीत सङ्गीतहरू राख्नेछौँ र यति बेला प्रोग्रामको सुरुवातमै राख्छौँ यी निकै नै रमाइलो खालको ¡Gracias! राख्नु भएको छ रेडियो अर्न हन्ड्रेड फोर पोइन्ट यति बेला तपाईँले हामीलाई यो एपिसोडलाई रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहरूसको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकी गुणाबाट सुनिराख्नु भएको छ हामी जस्ट फर इन्जोयको यो एपिसोडमा रहेर तपाईँको माझमा विशेष गरी रिमिक्स भर्सनमा रहेका निकै नै रमाइला रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्छौँ र आज पनि त्यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्ने जमर्गमा हामी जुटिराखेका छौँ जस्ट फर इन्जोय लिएर हामी आउने गर्छौँ एभ्री डे इलेभेन टु टुवेल्भ पिएम र जिहोस् युवसाईमा रहेर तपाईँलाई मात्र इन्जोय गराउने कोसिसमा हामी रहन्छौँ यति बेला भने जस्ट फर इन्जोयमा फेरि पनि अर्को एउटा रिमिक्स नम्बर तपाईँकै लागि selection where you do your head close that you want is mandatory when i see you i got to stay tu meri modhoshi hai tu meri modhoshi hai tu mera hai afsana lekin <laughs> sohbat se hi mohabbat hai tu hai awara dhadkan tu hai daatu ki dhadkan tu hai meri dil jana dhadak ba chupya here is oh, all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 पच्चीस वर्ष देखि तपाय सेवा में रही स्वदेशी तथा विदेशी कारीगर द्वारा तैयार करोजा अनुसार को गरगहना बना पारे में पुरानो करगहना साफेयर तथा खरीद बिक्री पारे में राशि अनुसार को पत्थर को व्यवस्था पूर्वी चितोन केीर परिचित भर पर्द सुन सादी पसल मनोकाम सुन सादी पसल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 वाह हेर नीपक आज बिहेको दिन रिक्सन त क्या हेन्डसम देखिएको छ के कमाल हो यो किन हेन्डसम नहुनु त आखिर उसले लगाएको सुट नेपाली टेलर्सको कमाल हो? हाम्रा विशेषताहरू चालिस वर्ष पुरानो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 शहर बजार एक्सप्रेस तेस मेरे डिजिटल फोटो रो काम सा, कहाँ छो एक्सप्रेस हम खार पर्सा बजार को चौबीस कोटी चोक अगाड़ी एक्सप्रेस। हो oh, डिजिटल प्रविधि पांच मिनट में नई बैनर प्रिंट साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड फोटो तथा पत्र, पत्र प्रशंसा पत्र नाइलन छापिटिंग कार्ड लगातू प्रिंटमेंट कप टी शर्ट प्रिंट, प्रिंट लगाय फोटोकोडसेंग बेला में संपूर्ण काम कर हजूर हम्री विश्वासिलो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चोक ने बैंक को अगड़ी राजेन्द्र लकांद्री रमेश कान्द्री मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सडचालिस अन्ठानब्बे चार त्रिपन्न सतासी एक्सप्रेस तपाईको विश्वास तपाईँको विश्वास तपाईँको विश्वास तपाई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 अंठानब्बे चार पचास सड़सठी एक सौ पचीस प्रोफ राइटर नेत्रबहादुर खड़का थोके हेमा खटका थोकी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 धोका, साथे पेंट्स आकर्षक संपर्क अरयल सप्लायर सेंटर रनपाठ बकुलर शोक रेडियो अोपराइटर भेषराज अर्यल मोबाइल अंठानब्बे चार बावन सत्रह आठ सौ पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छप्पन्न पाँच एकसठी आठ सय चालिस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 हजुर हामी कहाँ बर्सर पेन्ट सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज प्रालीबाट उत्पादित जापानिज कोला ब्रेसल का साइज कािटिङ पाइप सम्पूर्ण निर्माण सामग्री टोयलेट बाथरूमको सेनेटरीका सामान सुपथ मूल्यमा पाइन्छ साथै दस वर्ष ग्यारेन्टी भएको पेरी वेराको पूर्वी चितवनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि छप्पन्न मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार सुजन खनाल मुकुन्द खनाल ल हजुर हामी पनि एकअर्कामा सम्झि सम्झि हुने भयो केटाकेटीहरू पनि एकअर्काले मन पराइहाले अब किन ढिला गर्ने गहनाको अर्डर गर्नु पर्यो नि त हजुरले चिन्तै लिनु पर्दैन हुनेवाला सम्झिज्यू हाम्रै रत्नगर दुई सिनेमा हल रोडमा सागर सुन चाँदी पसल छँदैछ नि किन चिन्ता लिनुहुन्छ जाऊ न तो सुन आधी पड़ा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 प्रोप्राइटर रेडियो कता एता एता फोन हो हम हमेशा यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ रेडियो अर्पण हन्ड्रेड फो फोर साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु अर्पन डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ प्रोग्राममा रहेर हामी तपाईँलाई मात्र इन्जोय गराउने कोसिस गर्छौँ र आज पनि तपाईँको माझमा रिमिक्स भर्सनमा रहेका रिमिक्स नम्बरहरू तपाईँलाई प्रस्तुत गरिराखेका छौँ र यति जस्ट फर इन्जोयमा फेरि पनि अर्को एउटा रिमिक्स नम्बर नै तपाईँको माझमा राख्न चाहन्छौँ त्यस पछाडि फेरि आउनुहोला यति बेला भने यो निकै नै रमाइलो गीत तपाईँकै लागि प्रज्ञा भा जस्ट फ्र इन्ज यसरी राख्नु भएको छ यस्तै यस्तै रिमिक्स नबर तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ त्यसो त हामी हरेक दिन आउँछौँ एघार बजीदेखि बाह्र बजीसम्म तपाईँसँग रहन्छौँ यस्तै यस्तै गीत सङ्गीत तपाईँको माझमा राख्छौँ र एकैछिन भए पनि तपाईँलाई रमाइलो गराउने कोसिस गर्छौँ र यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ आज पनि विशेष गरी यिनैनिम रिमिक्स नम्बरहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ मात्र म धेरै बोल्दिनँ तपाईँलाई धेरैभन्दा धेरै गीत सङ्गीत सुनाउने मेरो चाहना हो यसैले पनि जस्ट फर इन्जोयमा फेरि पनि तपाईँकै लागि ढिला नगरिकन अर्को एउटा रिमिक्स नम्बर नै राख्न चाहन्छु I'm with you forever I'm with you forever forever forever Where we go where we gonna fly where we gonna ride where we gonna take it so high where we gonna run past the sun blazing up all the girls हामी फेरि पनि आइसकेका छौँ प्रोग्राम जस्ट फाइनजिएमा तपाईँसँगै रिमिक्स यसरी तपाईँको माझमा सुगेर राखेका छौँ र अझै पनि यसै गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने इच्छा त थियो तर के गर्नु निर्धारित समय सकिसकेको छ तिनजेलसम्म तपाईँले जस्ट फर एनजिओलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद इन्टरनेट अनलाइनको डब्लु डब्लु लगइन गरेर तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिसम्म टेक्निकली रूपमा रहेर सृष्टि गर्नुहुने टेक्निसियन पार्टनर राजलाई धेरै धेरै धन्यवाद दिँदै जस फाइन्जोईको आजको यो ब्रान्ड एपिसोडबाट म प्रत्यक्ष पनि छुटिन्छु हवस् त नमस्कार